अनि विवाद तपूर्ण कार्यक्रम मोटूदि मोटुसम में तई ये सुंदर रेडियो सर्वर बयानबे दशमलव पांच मेघार्च अ डब्लू डब्लू डब्लू डट रेडिओ सर्वर डट कम डट एनपी बासार भर एकथ कार्यक्रम मोटूदि मोटुसम अज्न तुम्हें मसिक तैंने को मोटु को कुरा आइसकोकू कार्यक्रम मोटुदे मूटसम को मुटु मुटु साथ में मैं मन भित्र को साथ ही चंद्र हजुर कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँले हरेक मङ्गलबार राति यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी तपाईँकै मायालु प्रेम एसएमएसहरू लभ एसएमएसहरू राख्ने गर्छौँ तपाईँ यतिखेर सायद रा अँध्यार रातमा सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई आज असार पन्ध्र साँच्चै नै विदेश हुनुभएका तपाईँ आफ्नो मान्छेलाई सम्झँदै दही छिउरा खानुभयो होला राष्ट्रिय दान दिवस भएको कारणले गर्दा सँगै बसेर दही चिउरा खाने अवसर पनि पाउनु भएन होला जे होस् आफ्नो मान्छेलाई सम्झँदै हुनुहुन्छ टाढा रहेर पनि अथवा तपाईँ यतिखेर रेडियो सर्भर सुनिरहनु भएको छ तपाईँको आफ्नो मान्छेले पनि सुन्न सक्नुहुन्छ र उहाँसम्म सन्देश पुऱ्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर याचार यस् त्यस एउटा खाली ठाउँ या चारस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको यम यम लिख्होला रिटा खाली ठाव छोड़कर तैंक नाम ठेगाना तैंक सन्देश लिखकर चार चार दुई दिन में मैसेज कर सकूँ तब फेसबुक यूज करब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैश रेडियो सर्वर पेज में पोस्टर कमेंट कर सकूँ तब तपाईँलाई एसएमएस गर्ने तरिका फेरि एकपटक भनौँ मोबाइलको म्यासेज बक्समा गएर या यच टाइप गर्नुहोस् र एउटा खाली ठाउँ छोडेर यम यम टाइप गर्नुहोस् यम यम टाइप गरिसकेपछि फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्नुहोला तपाईँका म्यासेजहरू आइसकेका छन् र एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि से दुपट्टा दुपट्टा सड़क रहा है मेरा दिल धड़क रहा है दुपट्टा सड़क रहा है मेरा दिल भड़क रहा है multimass the worship the पट्टा सरग राय निके न सुंदर सांगीतिक आवाज तब राख कार्यक्रम मोटूदी मोटूसम सुंदर तीन रु मईकें मन भित्र को साथी चंद्र तब का एसएमएस थुप्रे आई तरह चाहूँ मोबाइल को मैसेज बक्स में गए यचआरएस एवं खाली ठाव यमय यम, यम रि एउटा खाली ठाव छोड़कर तैं नाम ठेगाना रेशर चार चार दुई दुई में मैसेज कर सकूप सात एसएमएस कर तब को एसएमएस शुरू हो तपाईँका एसएमएसहरू छन् पहिलो एसएमएस म लिँदैछु हाई चन्द्र दाजु सन्चै हुनुहुन्छ म अस्मिता घिसिङ आजको यो मनदेखिको प्रोग्राम मार्फत मेरो प्यारो आजको यो मुटोदेखि मुटुसम्मदेखिको प्रोग्राम मार्फत मेरो प्यारो छोरा सुशीललाई मिठो सम्झना गरिरहेको छु भनिदिनु ल भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच <laughs> सम्झनु भएकोमा अस्मिताजी तपाईँको छोरालाई सम्झिरहनु भएको रहेछ र तपाईँको छोराले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने मेरो आवाजबाट पनि उहाँलाई सम्झना छ भनिसकेको छु र थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा मेरो सम्झना सन्देश भन्नुपर्दा मम्मी बुबा भाइ र प्यारी कान्छी शिष प्रमिलालाई मिस यु भन्छु र ए टु जेड फ्रेन्डलाई युनिसा गगनपानीबाट नाउँ पारिजात पत भएको छ थ्याङ्क्यु सो मच युनिसाजी हामी नजिक नजिकै जस्तो रहेछौँ तपाईँ पारिजात तमा हुनुहुँदो रहेछ रेडियो सर्भर पनि नजिक नजिकै छ र सकेसम्म आउनुहोला रेडियोमा तपाईँलाई इन्भिटेसन पनि थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि युनिसाजी त्यसै गरी अर्को एसएमएस छ गुड इभिनिङ दादा मि अन्जु लामा फ्रम हेटौँडा ला। यो अधेरी रातमा हजुरहरूको प्रोग्रामको साथमा आफ्ना भावना आफ्नो भावना व्यक्त गर्न खोजिरहेको छु मिस यु अलर्ट अफ माई भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच अन्जुजी तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् त्यसै स दाइ खाना भए त आजको सन्देश निष्ठुरी मान्छे दुई दिन माया लाएर दुई दिनमा छोडिजाने धुकेबाजको धेरै याद आएर उसलाई मिस गर्दै र केलाई लभ यु मी युनिसा थिङ भन्नुभएको छ युनिसा चाहिँ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र तपाईँको केले पनि <laughs> यो एसएमएस पाइसक्नु भएको छ म्यासेज थ्याङ्कयू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ हेलो दादा नमस्ते म सिरु मगर अनिदा असार पन्ध्र कस्तो कटेनी को हजुर एन्ड सरोभर एफएम टिमको भन्नुभएको छ अवश्य असार पन्ध्र आज अब खेतैमा त गएनौँ असार पन्ध्र जे दही चिउरा खाएर स्टुडियोमै साथीहरूसँग मनायौँ है तपाईँको चाहिँ कस्तो भयो होला सिरोजी हामीलाई <laughs> पनि सुनाउनु होला नबिर्साउनु होला थ्याङ्क्यु सो मच तपाईँको को लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दादा नमस्ते म सावित्री सुनार हेटौँडा अट्ठाइस जम्बुबाट दादा मेरो मनमुठुकको मान्छेलाई धेरै मिसयु गर्दैछु टाढा भए पनि भन्छु भन्नुभएको छ टाढा हुनुहुँदो रहेछ तपाईँको आफ्नो मान्छे सावित्रीजी जे होस् जति टाढा भए पनि तपाईँको माया उहाँको माया तपाईँप्रति कहिले पनि नघटोस् यही कामना गर्छु थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै तपाईँको पनि एसएमएस छ हेलो दादा सन्चै हुनुहुन्छ एन्ड खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ तपाईँको पनि भयो होला सन्चै छु म दिपिका तामाङ हेटौँडा पदम पोखरी पन्ध्रबाट मेरो म्यासेज भन्नुपर्दा सबिनलाई धेरै धेरै मिस गरेको छु लेख्नुभयो होला सायद गरेकोसम्म मात्र आएछ एसएमएस थ्याङ्क यू सो मच दिपिकाजी तपाईँको एसएमएसको लागि अवश्य पनि तपाईँको सबिनले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला र सबिनजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ एसएमएस गरिहाल्नुहोला तपाईँलाई यो आग्रह गरे मैले त्यसै गरी अर्को एसएमएस लेख्नु भएको छ रात्रिकालीन अभिवादन दाजु आराम हुनुहुन्छ अनि आज दही चिउरा खानुभयो त भन्नुभएको छ अब सिउने खायौँ है सर्वटिमलाई मिठो सम्झना र माया छ है दाजुमा पुरानो सदरमुकामबाट कुसुम भन्नुभएको छ कुसुमजी थ्याङ्क यू सो मच तपाईँलाई सम्झिरहेको छु र जे होस् तपाईँले पनि रेडियो सर्भरलाई सम्झिरहनु भएको छ तपाईँ पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु र असार पन्ध्र तपाईँको कस्तो भयो सुनाउन नबिर्सनु होला थ्याङ्क यू सो मच कल्पनाजी तपाईँको एसएमएसको लागि र तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अवश्य पनि आफ्नो मान्छेलाई रात्रिकालीन प्रहरमा धेरै सम्झने गर्छौँ हामी आफ्नो मान्छेबाट टाढा हुनुको पीडा छँदैछ आफ्नो मान्छे गुमाउनु पर्दाको पीडा छँदैछ आफ्नो मान्छेसँग भौगोलिक रूपमा टाढा हुनुको बाध्यता र बिछोड भएर बा टाढा हुनुको पीडाहरू मनमा छँदैछ तर तपाईँको त्यो मनको पीडालाई थोरै भए पनि मलमपट्टि गरिदिनका लागि सानो प्रयास हो कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ मसु तपाईँको मनभित्रको साथी चन्द्र अर्को पनि एसएमएस आइसकेको छ हाई दादा के छ खबर आजको एसएमएस मेरो बहिनी जुनुलाई मिस यु लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि नाम चाहिँ लेख्नु भएको छैन रहेछ जे होस् जुनुजीले सम्झनु सम्झिसक्नुभएको होला को हो भनेर चिनिसक्नु भएको होला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि एसएमएस गर्दै गर्नु मोबाइलको म्यासेज बक्समा गएर एचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँको म्यासेजहरू म कार्यक्रममा स्थान दिनेछु र यतिखेर भने तपाईँको फेसबुक कमेन्टहरू लिन चाहन्छु डब्लुडब्ल्युड डब्लु डट फेसबुक डट गएर तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ यतिखेर कमेन्ट छ गणेश दुलालजीको हाम्रो नियमित श्रोता हुनुहुन्छ र मेरो सहकर्मी साथी पनि हुनुहुन्छ उहाँले तिनवटा मुक्त घरहरू लेख्नु भएको छ म क्रमशः पढ्दैछु पहिलो मुक्तक छ पिरेल दे यादहरूले मुक्तक लेख्छुमा पिरोल्दा यादहरूले मुक्तक लेख्छु म दिउँसो हराएर यादमा सपना देख्छु म पिरोल्दा यादहरूले मुक्तक लेख्छु म दिउँसो हराएर यादमा सपना देख्छु म कसैले परबाट बोलाउँदा झस्किँदै आतिन्छ मन कसैले परबाट बोलाउँदा झस्किँदै आतिन्छ म सम्हालिँदै मन मनै पाइलो टेक्छु म पिरोल्दा यादहरूले मुक्तक लेख्छु म दिउँसो हराएर यादमा सपना देख्छु म भन्नुभएको एकदमै राम्रो मुक्तक छ त्यसै अर्को मुक्तक छ सागर उही तर्ने नाउँ अलग छ मान्छेको सागर उही तर्ने नाउँ अलग छ मान्छेको मृत्यु सत्य जिउने दाउ अलग छ मान्छेको कसैसँग धन छैन कसैसँग मन नै छैन कसैसँग धन छैन कसैसँग मन नै छैन दुःख उस्तै हो तर घाउ अलग छ मान्छेको सागर उही तर्ने नाउँ अलग छ मान्छेको एकदमै राम्रो यो जीवन जीवन्त मुक्तक भनौँ जीवनसँग सम्बन्धित एकदमै राम्रो छ गणेशजी त्यसै गरी अर्को मुक्तक छ उहाँको भाउ नै खोज्छौँ भने फिंसी को डमी बनेर बस अः बस लेख्ला बस लेख् बस भनेर पढेँ मैले चाहिँ भाउनै खोज्छौँ भने फेन्सीको डमी भनेर बस नभिकेमा सब्जी मन्डीमा दर भाउ भनेर बस्छ भाउनै खोज्छौँ भने फेन्सीको डमी बनेर बस नभिकेमा सब्जी मण्डीमा दरभााउ भनेर बस फिक्स रेट नो बार्गेनिङ भन्दै विज्ञापन गरिदिनु मिडियामा फिक्स रेट नो बार्गेनिङ भन्दै विज्ञापन गरिदिनु मिडियामा यति उति डिस्काउन्ट छैन औँला गनेर बस्छ भाउनै खोज्छौँ भने फेन्सीको डमी भनेर बस्छ नभिकेमा सब्जी मण्डीमा दुर्भाव भनेर भएछ भन्नुभएको छ एकदमै राम्रो मुक्तक छ राम्रो राम्रो मुक्तक लेख्नुहुन्छ गणेशजी आगामी दिन पनि तपाईँको यस्तै साथको अपेक्षा गर्छु र साथ दिन पनि हुन्छ मलाई थाहा छ थ्याङ्क्यु सो मच तपाईँको मुक्तको लागि त्यसै गरी अर्को कमेन्ट लिन चाहन्छु दिलको धनी बुद्ध लामाजीले पठाउनु भएको छ दक्षिण कोरियाबाट टाढाबाट सायद मेरो आवाजलाई सुन्दै हुनुहुन्छ होला बुद्धजी सुनिरहनु भएको छ भने एकदमै स्वागत छ है कार्यक्रममा र तपाईँलाई धेरै सम्झिरहेको छु यो पनि जानकारी गराउन चाहन्छु उहाँले लेख्नु भएको छ फर्स्ट अफ अल सम्पूर्ण रेडियो फ्यामिली अनि स्पेसल्ली चन्द्रजी तपाईँमा टाढैबाट भए पनि सन्ध्याकालीन फ्याफुल्ला छ है भन्नुभएको छ मेरो तर्फबाट ला फ्याफुल्ला म कान्छुको कान्छो दिलको धनी बुद्ध लामा दक्षिण कोरियाबाट कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत स्पेसली मनको कान्छो प्यारी जीवनसँगिने लजालु मायाको सङ्गमलाई लभ यु एन्ड मिस यु सो मच लाठी भन्न चाहन्छु भन्नु आज थ्याङ्क यू सो मच तपाईँकी लाठीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला र एकैछिनमा तपाईँलाई कल पनि आउँछ होला बुद्धजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि ते ग कमेंटर थुपी कमेंट कर एसएमएस भी करम एस एक पढ़् भने कमेंट पढ़ी हाल कमेंटर थुप्रेन साथी उस, आ, कमेंट कमेंट को जो हो कमेंट कर रहा भाषा तमेंट करना चाहूँ मोबाइल को मैसेज बक्स में गए अह माफ कर तभी कमेन्ट करना चाहूँ डब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैस रेडियो सर्वर पेज में गए हमी मुटुदे मुटूसम कोस्ट करो पोस्ट में गए तमेंट करेगरी तब एसएमएस द्वारा तब को मैसेज तब को आप चाहू मोबाइल को मैसेज बक्स में गए यच आर एस पचाड़ी एटा खाली ठाव रमययम लिख री ठाकुर छोड़ी तपाईँको नाम ठेगाना र ना तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँको कमेन्ट लिन्छु कमेन्ट छ हेट्रोडाको नचिन्ने मान्छे म छ उहाँको फेसबुक आईडी आइडी लेख्नुहुन्छ हेलो दा सन्चै हो त के छ नि खबरदा भन्नुभएको छ हजुरको भन्नुभएको छ एकदमै ठिक छ र सन्चय पनि छ भन्नुभएको छ आज मेरो मनको कुरा भन्नुपर्दा स्पेसली निस्टोरीको लागि मिस गरिरहन्छु गरिरहेको छु भन्छु र यो सुनसान रातमा उनको याद गरी गरिरहेको छु खै किनकिन आज एकदमै धेरै याद आइरहेको छ थाहा छैन तिमीले त सम्झिँदैन सायद याद पनि गर्दैनौ होला तर जे जस्तो भयो नि मिस यु एन्ड डट डट डट भन्छु अल फ्रेन्ड्सलाई मिसिङ यु भन्न चाहन्छु अल अफ यु अल दा ओके शुभरात्रि ल हजुरहरू लगायत अल साथीहरूलाई पनि एन्ड दा फेरि भेटौँला म दुखी मिनाफ्रम आम भंजांग ओके भाई भन्न मीनाजी थैंक यू सो मच तमेंट को लगी रे ये कमेंटर आगामी दिन में भी आईस्को कमेंट योग कमेंट ऐसी विक्रमजी हाई, हाई ब्रदर भाई ब्रदर गुड इभिनिङ आई एम फ्रम बनसखन्डी म यो प्रोग्राम मार्फत मेरो फ्रेन्ड कमल कमलालाई धेरै सम्झेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच विक्रमजी तपाईँको यो कमेन्टको लागि र थुप्रै साथीहरूको कमेन्ट छ अलिकति प्रविधिले यहाँनिर दुःख दिइरहेको छ म उसले अलिकति क्लिक गरिरहेको छैन तपाईँको थुप्रै कमेन्टहरू छन् भ्युमोर कमेन्ट गर्नलाई अलिकति गाह्रो भइरहेको छ तर जे तपाईँको कमेन्टहरू म अवश्य राख्छु नै र छुटाउने त छैन र थुप्रै कमेन्टहरू बाँकी छन् तपाईँका कमेन्टहरूमध्येबाट फेरि अर्को कमेन्ट लिँदैछु यतिखेर लेख्नुहुन्छ अनु तामाङ थोकर थोकरजीले छ म मरेको दिन तिमीलाई खास हुनेछ म मरेको दिन तिमीलाई खास हुनेछ अनि तिमीलाई उपहार मेरो लास हुनेछ मरेको दिन तिमीलाई खास हुनेछ अनि तिमीलाई उपहार मेरो लास हुनेछ खुसी हुँदै रङ्गिन दुनियामा रमाउनु तिमी खुशी हुँदै रङ्गिन दुनियामा रमाउनु तिमी अनि मेरो शरीर आगोले विनाश हुनेछ मरेको दिन तिमीलाई खास हुनेछ नमस्ते दादा सन्चै हुनुहुन्छ अह मि अनु ठकर, थोकर लवली लभली फ्रेन्ड दिपाको सन् बिरामी छ अरे सो गेट सुन अह गेट वेल सुन भन्छु अनि मेरो मनमा बस्ने मेरो साथीहरू बबिता दिपा सबिना इन्द्रमान आत्मा रोमियो अर्जित युनिसाथिङ उमेश महेश मगर विकल्प एन्ड अललाई मिठो माया एन्ड मिठो सम्झना भन्न चाहन्छु ह्याभ नाइस अह गुड नाइट मिस यु हाई दादा हजुरलाई पनि एन्ड राजथुकर एन्ड मेरो निष्ठुरी मायालाई धेरै धेरै माया बाई भन्नुभएको छ थ्याङ्क यू सो मच अनुजी तपाईँको यो कमेन्टको लागि तपाईँको आफ्नो मान्छेसम्म पनि तपाईँको यो सन्देश पुगिसकेको छ र थ्याङ्क यू सो मच तपाईँ आगामी दिन पनि यस्तै कमेन्टहरू प्राप्त गर्न सकौँ यही अपेक्षा गर्छु र तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भरको पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा गर्न सक्नुहुन्छ तपाईँका म्यासेज र कमेन्टहरू थुप्रै बाँकी छन् एसएमएस र कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने एटा सेंटिमेंटल नंबर तीन क्यू किसिको दुवा बदले दुवा न्यो किसिको खुसी के बदले खुसी न्यू हो प्यारमा क्यो हो सीको वफाक बदले वफा न इश्क में क्या सिया हो मिल गए कभी फिर जुदा हे बस्ती यस बहार में उम्र कट रोकिको हसले हसी नहीं मिलती क्यों हँसी नीको वफाक बदले वफा नहीं मिलती तेरे नाम बाकी यो सांगीतिक आवाज तब कोई का एसएमएस तय का कमेंटर पढ़ते डब्लु डब्लू डब्लू डट रेडिओ सर्वर डट कम डट एनपी रेडिओ सर्वर बयानबे दशमलव पांच मे का हर्च बा तई संसार भर कार्यक्रम मोटूदि मोटुसम सुंद्र मोटूदि मोटुसम मन भित्र साथी चंद्र रमेंटर थुप्रेन एसएमएस करते मोबाइल को मैसेज बक्स में गए याच आर एस ते पड़ी एवं खाली ठाउ यम र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र थुप्रै साथीहरूको एसएमएसहरू आइसकेका छन् र साथीहरूको एसएमएसलाई साथीहरूको एसएमएसहरूलाई पढ्दैछु म यतिखेर अर्को एसएमएस हा, हाई दादा के छ खबर आजको एसएमएसको अह बहिनी जुनलाई मिस यु लभ यु भन्न चाहन्छु भन्नुभएको छ यो अघि मैले पढिसकेको रहेछु थ्याङ्क यू सो मच अर्को एसएमएस हाई चन्द्र अह एसएमएस पढ़ते थे यहाँ फिर एसएमएस प्रोटोकल अलग दुख दिया हई तब एसएमएस लोडिंग होते ये हाँ अर्को एसएमएस अँ एसएमएस हाई हाई दादा, खाना खानु भयो त भन्नुभएको छ म मिनुका लामा हाडी खोला चारबाट भन्नुभएको छ मेरो अल फ्रेन्डलाई मिस यु र आत्मीय साथी संसारजीलाई मिठो सम्झना र फ्रेन्ड अविरल भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच मिनुकाजी तपाईँको एसएमएसको लागि र खाना त भइसक्यो तपाईँको भयो कि नै भइसक्यो होला सायद थ्याङ्क्यु सो मच त्यसै अर्को एसएमएस छ लास्केव चन्द्र दादा मि भैँसे आठबाट अह भैँसे आठ नयाँ गाउँबाट सुमन नेगी फूल बिहे अँ फूल भैया फूलिदिन्थे धन वहाँ मैं अलगता गलत पो पढ़े कि जस्त फूल दिन्थे भूलिदिन्थे का फूल नकिन धनी उपहार किनिदिन्थेँ तर गरिब भएर दिन सकिनँ लेख्नु भएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच नयाँ गाउँदेखि सम्झनु भएको छ सुमन नेगेजीले भैँसे आठबाट सुमनजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएस आउँदै गएछ है त म कुरेर बस्छु थ्याङ्क सो मच त्यसै अर्को एसएमएस छ हाई के छ खबर म तपाईँको सिच सम्झना गरान् भन्नुभएको छ मेरो सिस्टरले पनि सम्झनु भएको रहेछ फ्रम हाडी खोला चार आजको मेरो सन्देश मलेसियामा रहनुहुने मा लभली हस्बेन्ड केरिङ मनको लागि भन्नुभएको छ त्यसपछि एउटा उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्कयू सो मच सम्झनाजी तपाईँको एसएमएसको लागि र तपाईँको हस्बेन्ड पनि सुन्दै हुनुहुन्छ होला मेरो बहिनी भएपछि हिजोवाइ साहब भन्नुपर्ला उहाँले <laughs> सुनिरहनु भएको होला मलेसियाबाट डब्लु डब्लु डब्लु डट रेडियो सर्वर मार्फत त्यसै गरी थ्याङ्कयू सो मच भन्न चाहन्छु तपाईँलाई र अर्को एसएमएस छ हेलो दादा हाउ आर यु फाइन आर्यफाइन भन्नुभएको छ अवश्य पनि सन्चै छु मेरो एसएमएस मेरो प्यारा कस्टमरहरूलाई जानकारी गराउन चाहन्छु कि तपाईँहरूको आफ्नै आलम फेन्सी स्टोर्स हाल बस पार्क हङकङ बजार भन्नुभएको छ हङकङ बजारमा सरेको जानकारी दिनुभयो होला उहाँले सायद त्यस उहाँको पुरा एसएमएस आएको छैन थ्याङ्क यू सो मच आलम फेन्सीका साथीलाई र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ हाईदा खाना खानुभयो त भन्नुभएको छ भइसकेको छ अनि के छ तपाईँको हालखबर अहा के छ तपाईँको हाल खबर आज मेरो साथीहरूलाई धेरै सम्झिरहेको छु भनिदिनु ल दादा मेरो प म पदम पोखरी एन्ड ठुलो थालीबाट बिनाजी भन्नुभएको छ थ्याङ्क यू सो मच बिनाजी तपाईँको को लागि र बिनाजीको जो जो पनि साथीहरू हुनुहुन्छ ला है बिनाजीले धेरै सम्झिरहनु भएको छ भनिदिनु भन्नुभएको छ मैले भनिदिएँ बिनाजी चित्त बुझेँ होला नि होइन अवश्य भने तपाईँले मन बुझाउनुभयो होला मैले भनिसकेको छु र तपाईँको साथीहरूले पनि तपाईँको सन्देश पाइसक्नुभएको होला त्यसै अर्को एसएमएस हाई दादा के छ खबर हजुरहरूको हजुर को भन्नुभएको छ मेरो एकदमै ठिक छ आइएम फ्रम हेटौँडा पाँच पिप्लेबाट मेरो फ्रेन्ड फ्यामिली एन्ड स्पेसली मेरो बिएफलाई सम्झिन चाहन्छु एन्ड लभ यु एन्ड गुड नाइट भन्नुभएको छ यू सो मच बिएफलाई पनि सम्झनु र नाम पो लेख्नु भएन क्या अब साथीले अवश्य पनि पिब्लेबाट भन्नुभएको छ यू सो मच तपाईँको एसएमएसको लागि पिप्लेबाट साथी तपाईँले सम्झनु भयो आगामी पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को पनि एसएमएस छ अह लेख्नु भएको छ म हेटौँडा साथ हरियाली ठोलबाट विक्रमथेङ तामाङ मेरो मनमुटुको साथीहरू रोजित बल राजु घिसिङ सरोज पौडेल रन्जित घिमिरे विक्रम राई मिजु भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच विक्रमजी तपाईँको यो एसएमएसको लागि र तपाईँको आगामी दिन पनि यस्तै एसएमएसहरू आउँदै गएर सायद म कुरेर बस्छु थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र साथीहरूलाई एसएमएस गर्ने तरिका भनिहाल्छु मोबाइलको म्यासेज बक्समा गएर यचआरएस टाइप गर्नुहोस् एउटा खालि ठाउँ छोडेर यमयाम लेख्नुहोस् र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई गर्न सक्नुहुन्छ यो रेडियो सर्भर बयानब्बे दशमलव पाँच रेडियो सर्भर बयानब्बे दशमलव ज डब्लू डब्लू डब्लू डट रेडियो सर्वर डट कम डट एनपी संसारी भर कार्यक्रम मोटुदे मोटूसम सुंद हो रहा कमेन्ट री ये कमेंट ली हाल म कमेंट में अगड़ी लेखी हेलो दादा गर्मी मौसम में चीसो रात्रि कालीन रात्रि आ, फर्स्ट तपाईँलाई धेरै धन्यवाद तपाईँले हाम्रो मनको कुरा अरूको माझमा पुराउनु भएकोमा भन्नुभएको छ थ्याङ्क सो मच आज मेरो भन्नुपर्दा यही छ कि मेरो लभलीलाई धेरै मिस गर्दैछु भनिदिनु ल थ्याङ्क यू दादा भन्नुभएको छ भेजी तामाङ यु लेख्नु भएको छ उहाँको अलिकता नामहरू उच्चारण गलत गरेको भए सरी पनि भन्न चाहन्छु यहाँले उहाँले भिइजेट वाइ भेजी टिईओएमओएनजी -e -e, वाइबिए वाइबा लेख्नु भएको छ भिजे तोमाङ वाइबा थैंक यू सो मच साथी तक कौम ला के कमेंट को लगी रुप्रेथी को कमेंट छोटे कमेंट लाह अलगता साथीहर डिस्टर्ब सुनी रहने भाई होलिक मउस का आवाज अलगता कंप्यूटर का आवाज अलगत मेरा आवाज़ इको बड़ी आक हो कि जस्तु सुनी रहने तर एक्ल एक्लै बस कार्यक्रम चला प्रावधिक भी आप <laughs> कार्यक्रम संचालक भी आपकता डिस्टर्ब आया होना सवाज तीत मीठा सुन्न पर्ने थो तीत मीठो नसुन्न भाई होनास मेरे खसरो आवाज भेप तपाईँले मनपराइदिनुहुनेछ यही अपेक्षा गर्छु तपाईँको अर्को कमेन्ट लिन चाहन्छु हेलो नमस्ते आ, ब्रो म विजय विजय अङ्ग्रेली भैरव रोडबाट मुटुदेखि मुटुसम्म मेरो फेसबुकका सम्पूर्ण साथीहरूलाई मिस गर्न चाहन्छु ब्रो ओके बाई गुड नाइट भन्नुभएको छ यू सो मच विजयजी तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको म अपेक्षा गर्छु त्यसै अर्को कमेन्ट छ हेलो दा हेलो दादा इट्स मी निरोज गुरुङ फ्रम पदमपोखरी पन्ध्र अरू त के हुनु दादा मेरो अल लाई, अल मिस यू एन्ड लव यू भन्न चाहन्छु दादा सबैलाई गुड नाइट बाई है भन्नुभएको छ थ्याङ्क्यु सो मच निरोजी तपाईँको यो कमेन्टको लागि त्यसै अर्को कमेन्ट छ तामाङनी छुच्ची सुबी लेख्नु भएको छ उहाँको यो के भन्ने एसएमएस फेसबुक युजर नेम भनौँ लेख्नु भएको छ दादा नमस्ते है मेरो म फ्रम खण्डमारी साथबाट सुबी भन्नुभएको छ सुविजीले गर्नुभएको रहेछ दादा हजुरले हाम्रो कमेन्ट त पढ्न भ्याउनु हुन्छ कि हुन्न बट भए पनि मैले यो एसएमएस छोड्दैछु अवश्य तपाईँको कमेन्ट पढिसकेको है सुविजी <laughs> दादा मेरो कालेयनलाई धेरै धेरै मिस गरिरहेकी छु काले यन रिसाउँदा मलाई नरमाइलो अनुभव हुन्छ त्यसैले नरिसाइदिनु भनिदिनु ल दादा दादा गुड नाइट ह्याभ अ स्विट ड्रिम बाई भन्नुभएको छ यू सो मच सुविजी तपाईँको यो कमेन्टको लागि र वहाँ को काले यानजी तेडियो सर्वर को कार्यक्रम मुटेदी मुटेसम मेरा आवाज़ सुंद तपाईँकै सुविले तपाईँलाई सम्झिरहनु भएको छ ल न रिसाउनु होला है त उहाँ तपाईँ रिसाउनुभयो भने उहाँको मुटु दुख्छ चित्त दुख्छ न होला तपाईँलाई यो अनुरोध पनि गरेँ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि सुविजी त्यसै गरी अर्को कमेन्ट छ विपना गोङ्बाजीले हेलो एन नमस्ते दा म विपना गोङ्बा पदमपोखरीबाट मेरो प्यारो मान्छेलाई मिस यु सो मच अनि धेरै धेरै माया भन्न चाहन्छु भन्नुभएको छ ओहो आफ्नो मान्छेलाई धेरै माया गर्नुहुँदो रहेछ थ्याङ्क यू सो मच विपनाजी तपाईँको यो कमेन्टको लागि त्यसै अर्को कमेन्ट छ रोम्यो अर्जितजीले कलेजिमा अल्झिएको नाम तिम्रो भुल्न सकिनँ मैले कलेजीमा अल्झिएको नाम तिम्रो भुल्न सकिनँ मैले आँखा छोपेँ मुटु रोकेँ प्रेमको चिन् चिता सल्काउनै सकिनँ मैले कस्तो भाग्य रहेछ मेरो सँगै जिउनै सकिनँ मैले आँसु रोकेँ बाटो मरि अन्त्य नाता गाँस्नै सकिनँ मैले भन्नुभएको छ हेलो हाई दादा यो रात्रिकालीन दिनको मीठो सम्झनाको साथको दर्शन नमस्ते सन्चै हुनुहुन्छ अनि ह्याप्पी असार पन्ध्र दादा भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई धेरै धेरै है त अनि खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु तपाईँले पनि खाइसक्नुभएको होला म हटियादेखि सन्तोष नगरकोटी रेडियो सर्भरप्रेमी आजको मुटुदेखि मुटु सम्मको प्रोग्राम सुन्य सुन्न पाउँदा एकदमै खुसी छु आजको सन्देश एन्ड म्यासेज छ मेरो लभली फ्रेन्ड्सहरू म युनिसा थिङ अनु तामाङ थोकर पूजा गोले अविना गोले त्यसै गंगा गङ्गा मनिषा सोनी थापा सुजदा थापा अन्जु तामाङ फ्रेन्ड्सहरूलाई असार पन्ध्र भन्दै लभ यु एन्ड मिस यु फ्रेन्ड भन्न चाहन्छु अनि मेरो बेस्ट लभली फ्रेन्ड यसकेलाई मिस यु भन्दै छुटिन्छु दादा बाई टेक केयर गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच रुमी अर्जितजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ राजथोकर तामाङजीले माया देउ चोखु माया अरू माग्दिनँ म मा छोडी भाग्दिनँ म भन्नुभएको छ माया देउ माया अरू माग्दिनँ म मा छोडी भाग्दिनँ म भन्नुभएको छ एकदमै छोटो राज थोकर तामाङजी थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै अर्को कमेन्ट छ असल प्रेमी एसपी लामाजीले आई मिस यु माई डटा डट मी एसपी लामा अभिषेक गोली भन्नुभएको छ थ्याङ्क्यु सो मच एसपिजी तपाईँको यो कमेन्टको लागि र तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको होला थ्याङ्क यू सो मच तपाईँसँग कुरा पनि भइरहेको थियो खुसी लागेको छ र तपाईँसँग बोल्नु पनि पाएँ तपाईँको कमेन्ट पनि पढ्न पाएँ त्यसै अर्को कमेन्ट छ हेलो चन्द्रदा दर्शन नमस्ते सन्चै हुनुहुन्छ अनि खाना खानु भयो त भन्नुभएको सन्चै छु खाना पनि भइसकेको छ अनि ह्याप्पी असार पन्ध्र ढिलै भयो पनि भन्नुभएको मेरो तर्फबाट पनि तपाईँलाई ह्याप्पी असार पन्ध्र आई एम फ्रम हेटौँडा उन्नाइस आजको म्यासेज छ मेरो मनमुटुमा लुकिएर र गुम्सेर बस्ने उनीलाई एकदमै मिस गर्दैछु एन्ड लव यु एन्ड मिस यु सकी मिस यु सकी भन्दै गुड नाइट भन्न चाहन्छु दादा ओके बाई गुड नाइट टेक केयर गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच रियो बोई बलामीजी रियो बोई बलामीजी लेख्नु भएको छ उहाँको फेसबुक युजर नेम नाम सायद ओरिजिनल पनि त्यही हो कि उहाँले लेख्नु भएको छैन थ्याङ्क्यु सो मच त कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ हेलो चन्द्रदा म हेटौँडा छोरा कालपानीबाट प्रकाश थिङ मेरो प्यारी मालुलाई धेरै मिस गरिरहेको छु एन्ड लभ यु लभ यु भन्न चाहन्छु गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क यू सो मच थिङको छोरा म लेख्नुभएको छ हेटौँडा सोरा कालापानी बा प्रकाश थेंगजी ने थैंक यू सो मच प्रकाशजीगरी दीपेश जी ने ओके मात्र ऐसा थैंक यू सो मच दिपेश जी तमेंट को लिए रुप्रे साथी को कमेंट रसएमएस बाकी हमीसंग समय एकदम कम छह 9 बजे तिरपन्न मिनेट गईस तब को एसएमएस रमेंट हर एक अल्ले अंतिम गीत ती chamakti तुम्हारी मुबारक हो तुमको ये शादी तुम्हारी सदा खुश रहो तुम दुआ है हमारी तुम्हारे कदम चुमे दुनिया सारी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 हाँ मुबार खोतुम को यह निकाई नहीं समुद्री सांगीतिक आवाज तैंकारी राख्यूँ रहा हमीसंग समय एकदम कम छाई का कमेंट रज बाकी र का एसएमएस रमेंट हर अंतिम में राखदु ये खेरा आ, सर्वर रेडियो सर्वर को में प्राप्त भैया कमेंटर मध्य आज को अंतिम कमेंट भाँचु र कमेंट लिद्दे तरह यहाँ अलिकता समस्या आयो हई <laughs> तब का कमेंटर पढ़् पर्च प्रविधिकर में कार्यक्रम छ आजको चाहिँ साँच्चै भन्नुपर्दाखेरि प्रविधिमा सँगै सम्बन्धित भएको कारणले गर्दाखेरि प्रविधिमा अलिकति गडबडी भयो भने कार्यक्रममा पनि स्रोत गडबडी आउँछ तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मे खर्च र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम संसारभर कार्यक्रम मुठुदेखि मुठुसम्म सुन्दै हुनुहुन्छ र तपाईँको आजको लागि अन्तिम कमेन्ट लिँदैछु म कमेन्ट लेख्नु छ मोहम्मद नजरे आलम अन्सारीजीले हेलो दादा मैले एसएमएस गरेको थिएँ तर दाइले आधा मात्र भयो बाकी थियो 25% ट्वेंटी गरेको खबर थियो आलम फिंस स्टोर्स को भूख थैंक यू सो मच तब एसएमएस तीमात्र आगे कारण मैं ये नई पढ़े हाई मोहम्मद जी रानकारी रा भी दिन चाहूँ आलम फिंस स्टोर्स अभी हंगकंग बजार में सरक्र वहां जानकारी दूसरे र्वेंटी फाइव पर्सेंट डिस्काउंट भी छे हई ते सन्देश तैयार रही तब कमेट लगेट ये नई थैंक यू सो मच तब संपूर्ण कमेन्ट करने साथी र तपाईँको एसएमएसहरू लिन्छु अब भने तपाईँको एसएमएस पनि लिन सक्दिनँ एसएमएसहरू नगरिदिनु होला आजको लागि चाहिँ अर्को हप्ता त छँदैछ तपाईँ गर्दै होला, अहिलेको लागि एसएमएस चाहिँ हाई दादा खाना खानु भयो त म शिशिर फ्रम हाडी खोला एक एकबाट मकरीबाट भन्नुभयो होला सायद हाँडी खोला एक चकरीबाट म के भन्न चाहन्छु भने रेडियो सर्भरलाई माया गर्ने सम्पूर्ण सर्भरप्रेमीहरूलाई ह लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सिसिरजी तपाईँको को लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा सन् चाहिँ केही मान्छेहरूलाई के भन्न चाहन्छु भने इमान्दारीलाई बेमान गराउँछन् मान्छेहरू बिना कारण बदनाम गराउँछन् मान्छेहरू के थिए भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि नाम लेख्नु भएको छैन त्यसै गरी अर्को एसएमएस छ हेलो दादा खाना भयो त म हेर्टौँडा आठ कमानेदेखि विनोद तामाङ दादा मेरो अर्ल फ्रेन्डलाई मिस यु भन्दै भन्दा पनि मेरो प्यारो क्रिस्मालाई लभ यु सो मच भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच क्रिस्मालाई सम्झिनु भएको छ साथी तपाईँको एसएमएसको लागि विनोदजी त्यसै गरी अर्को एसएमएस छ असली गङबा फ्रम हेटौँडा एन... सो र हाई दादा आजको दिनमा मेरो कान्छुलाई मिस एन्ड अह उहाँले लेख्नु भएको छ मिस एन्ड लव यु भन्न चाहन्छु भन्नुभएको छ असलीजी थ्याङ्क यू सो मच फ्याँक्यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ <coughs> लेख्नु भएको छ उहाँले हर्कमान घलान हेड हेनपा सत्रबाट बाट, हेनपा सत्र कमाने भन्नुभएको छ आज यस रातमा माई जिएफलाई एन्ड मेरा साथीहरू सबैलाई सा म अभागीको तर्फबाट गुड नाइट भन्न चाहन्छु एन्ड दा भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच हर्कमानजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस अन्तिम छ आजको लागि एसएमएसमा अगाडि लेखिएको छ एसएमएस मान लेखक हाउ आर यू हेलो हाउ आर यू फाइन मेरो एसएमएस मेरो आ, प्यारा कस्टमर जानकारी हाल आलम फेन्सी स्टोर्स में ट्वेंटी फाइव पर्सेंट डिस्काउंट अफर भी भैया मौका मौका को फायदा लिख भाज सो मच आलम फेन्सी साधी तसएमएस को लिए रैंकू सो मच तपूर्ण ज जिस आज एसएमएस कर दून भो रपूर्ण धीरे धीरे धन्यवाद ज जसली आज रेडियो कार्यक्रम मुटुदेखि मुटुसम्म सुनाइदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो बसाइबाट म तपाईँकै मनभित्रको साथै चन्द्र पनि छुट्टिन चाहन्छु हवस्त नमस्ते शुभरात्रि